प्राविधिक कक्षमा हुनु र म तपाईँकी आफ्नै मित्र सुजेता प्रोग्राम जस्ट फर एनसोईमा उपस्थित भइसकेकी छु र हरेक दिन आउने गर्दछ प्रोग्राम जस्ट फर एनसोई बिहान एघार बजेको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ र आज यो बुधबारको बसाइमा भने जस्ट रमाइलो मात्र कुराकानी गर्नेछौ हामी तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न पाँच त्रिस साठी तिन सय र सुन्ना छपन्न पाँच त्रिस साठी तिन दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ जस्ट रमाइलो कुराकानी गर्न र तपाईँले तपाईँका आफन्तसनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ र अहिले पनि कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै मिठो रमाइलो साङ्गीतिक आवाजबाट <्याँगा> गाँव मोह सो पड़े तिर सब लाइने अरे वाह हरे वाह सबको प्यारो प्यारो बिर माया कुदुल् दे cham cham cham popa chamma chamma pa pa pa chamma chamma cham cham popa chamma chamma pa pa pa one more time cham cham cham cham popa chamma chamma pa pa pa chamma chamma cham cham popa chamma chamma pa pa pa pa pa pa pa pa why jinchaes mirae ga ra jinchaes why why jinchaes फिर गेला चिंग्सा आश्ट एक दिन जब्पर लाका मो तर्मा फिर खे सुईसी साइकल का बटर आयो पापा पापा पा फिर खे टिंग्टिंग साइकल का खेले हानो ब्रेक चाप पाप चाप परेबा पा टी सब पर सारे बन छाती बिरहे ओय ओय ओय ओय ओय बिरहे यो निकै रमाइलो सङ पछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर ए सिमा तपाई पनि रमाइलो कुरा गानी गर्न चाहनुहुन्छ र साथमा तपाईले तपाईका आफन्तजनलाई सन्देश सन्देश अनि सम्झना दिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौं सुन्ना छपन पाँतिस साठी तिन सय बत्तीस र सुना छपन पाँतिस साठी तिन सय बत्तीसको दुईवटा लाइन खुल्ला गरेका छौ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसुमा एकै स्थानी हरेक दिन आउने गर्दछ बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ र कहिलेकाहीँ हामी समय सामिक विषय वस्तुमा रहेर कुराकानी गर्ने गर्दछौ भने कहिलेकाहीँ तपाईँको प्रतिभाला लिने गर्दछौ आज भने जस्ट रमाइलो कुराकानीन्त लागि सुना छपन्न पात्र साठी तिन सय बत्तीस र सुना छपन्न पाँत साठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउँदै गर्नुहोला अहिले पनि एउटा निकै मिठो साङ्गीतिक आवाजलाई जोड्छौ g रेडियो अर्पण एक सौ चारों पांच मेगा स्वागत गर्न चाहन्छु प्रोग्राममा तपाईँ आफ्नै मित्र छु म सुचिता हमाल तपाईँ यदि पाँच मेगामा आउन चाहनुहुन्छ खुल्ला गरेका छौ सुपन पाँचत्र साठी तिन सय बत्तीस र शून्य छप्पन पाँच साठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ आउन सक्नुहुन्छ जस्तो कुराकानी साथमा तपाईँहरूले तपाईँका आफन्तजनलाई सम्झना सन्देश पनि दिन सक्नुहुन्छ आउन चाहनुहुन्छ जा भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरिसकेका छौं सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र सुन्ना छपन्न पाँच दुईवटा लाइन खुल्ला गरेका छौं रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा इन्टरनेट लाइन रेडियो पनि विश्वको जुनसुकी कुनामा रहेर पनि तपाईँ यति बेला सुनिरहनु भएको छ गर्दछ बिहान एघार बजेको अर्पण खबर लगत्तै करिब करिब बाह्र गर्दछ र यति बेला भने प्राविधिक कक्षमा रहनुभएका मित्र विष्णुजीले सारा गर्नुभएको छ एउटा साङ्गीतिक आवाजलाई छोड्नुपर्छ भनेर आउनुहोस् सोही गीतलाई जोडौँ ओके निकै रमाइलो मिठो अन्त्यतिर आइसकेका छौँ अब भने हामी एक सय चार थप्नुहोस् तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो आवाज तपाईँको रेडियो सटसम्म पुर्याउन श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर साथ दिने प्राविधिक मित्र विष्णुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो प्रोग्राम जस्ट फर इन्सेबाट म सुजिता हमाल पनि विदा हुन्छु नमस्कार सुन्दै exceitar